स्थानीयवासी सहयोग गर्ने प्रतिबद्धता जनाएप हुलाकीमाग को सर्वेअुसारम होने अब खटीमा पूर्णागिरीसमी नंबर प्लेट का गाड़ी लग पाइने में अपंगता भाग व्यक्ति का, का लागी आगामी महीना निःशुल्क स्वास्थ्य शिविर संचालन होने रूख कटानी को स्वीकृति पच्चीस गेटामा मेडिकल कलेज निर्माण बाटो खुलो हालसम्म वैज्ञानिक आविष्कारमा कुनै पनि निकायले सहयोग नगरेको कैलालीका नव युवा वैज्ञानिकहरूको गुनासो बाजुरामा नौवटा स्थानीय निकाय हुने गरी जिल्ला पुनर्संरचना गर्ने सहमति एकता कप क्रिकेटको उपाधिमाथि डरल स्पोर्ट्स क्लबको कब्जा फाइनलमा चौतिस रनले पराजित भएको वाइवाई सिसी उपविजेतामा सीमित खबर, नमस्कार, प्रभाव कार्रिक्वेंसी मोडलेसन को बयानबे दशमलवी डी प्रसारणी खबर में स्वागत से कैलालीको बसन्त वन क्षेत्रको नब्बे हेक्टर अतिक्रमणले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि पुरानै सर्वे अनुसार काम गर्ने सहमति भएको छ कैलालीको रत्नपुर पाँच वसन्तमा बिहिबार आयोजित वृहत छलफलमा बसन्त जैविक मार्गमा पर्ने नब्बे हेक्टर अतिक्रमणमा परेको वन खाली गराउन स्थानीय वासीले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि जिल्ला वन कार्यालयले पुरानै नक्सा अनुसार हुलाकी सड़क निर्माण गर्ने सहमति जनाएको छ रिजाल क्षेत्रीय वन निर्देशक शिव कुमार वाग् हुलाकी सडक निर्माण आयोजनाका प्रमुख तुरून्त मण्डल र रा राजनैतिक दलका प्रतिमण्डल लगायत स्थानीय बासिन्दाबीच वृहत छलफल भएपछि सो सहमति भएको हो छलफलमा जिल्ला वन अधिकृत रमेश चन्दले वसन्तामा अतिक्रमण गरी बसेकालाई हटाउन स्थानीयवासीले सहयोग गरेमा वन कार्यालयले पुरानै सर्वे अनुसार सड़क निर्माण गर्न दिने बताउनु भएको छ नेपाल भारतका सुरक्षा अधिकारी बीच बिहिबार भारतको वनवासमा छलफल भएको छ सुरक्षा निकायका क्षेत्रीय प्रमुख सहितको सहभागितामा बसेको बैठकमा सीमा क्षेत्रमा हुने लागु औषधको ओसार पोसार मानव बेचबिखन सीमा क्षेत्रमा हुने लुटपाट नियन्त्रण गर्ने लगायतका विषयमा छलफल भएको छ कार्यक्रममा बोल्दै सुदूरपश्चिमका क्षेत्रीय प्रमुख पुरम प्रहरी प्रमुख डिआईजी विजय भट्टले सीमा क्षेत्रमा हुने अपराधिक घटना नियन्त्रणका लागि नेपालका तर्फबाट पूर्ण सहयोग रहेको बताउनु भएको छ सीमा सुरक्षा बैठकमा नेपाली नम्बर प्रेरित भएका मोटरसाइकललाई भारतको खटिमा तथा पूर्णगिरीसम्म जान दिने विषयमा सहमति भएको छ बैठकमा सहभागी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक तुलसी प्रसाद अधिकारीले नेपाली मोटरसाइकल भारतको खटिमा र पूर्णगिरीसम्म जान दिने विषयमा भारतीय पक्ष सकारात्मक रहेको बताएका छन् डरेलधुरा जिल्लामा अपाङ्गता भएका व्यक्तिका लागि आगामी मङ्सिर महिनामा निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ जिल्ला बाल कल्याण समिति डरेलधुवाका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो महिला तथा बाल का का कार्यालय डरेलधुवाको समन्वयमा नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुरले उक्त निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाएको छ जिल्लाका चारवटा स्थानमा शिविरको सञ्चालन गर्ने नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुरका कार्यकारी निर्देशक असोज अशोक विक्रम जयरूले जानकारी दिनुभएको छ सन् दुई हजार अठारसम्म जिल्लाका चार ठाउँमा अपाङ्गता भएका व्यक्तिहरूका लागि शिविर सञ्चालन हुने उहाँले बताउनुभयो पहिलो चरण अन्तर्गत मङ्गसिर महिनामा बेलापुर नवदुर्गा मणिलेख र कोटेलीका अपाङ्गता भएका व्यक्तिहरूका लागि सबै गाविसको पाइक पर्ने बेलापुर गाविसमा शिविर आयोजना गरिने जनाइएको छ बेलापुर नवदुर्गा मणिलेख र कोटेलीका गाविस गरी जम्मा तीन जना अपाङ्गता भएका व्यक्तिहरू रहेको उनले जानकारी दिएका छन् रुख कटानीको आदेशपछि कैलाली जिल्लाको साविक गेटागास सा हाल अत्तनिया नगरपालिकामा मेडिकल कलेज निर्माण सम्बन्धी पूर्वाधारको निर्माणको बाटो खुलेको छ कलेजको भोगाधिकारमा रहेको जग्गाका रुख वन मन्त्रालयले कार्तिक बाटो काट्न गर्ने आदेश दिएपछि रुख कटानको काम शुरू भएको मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक का हेमराज पुजाराले बताउनु भएको छ यसअघि रुख कटानको आदेश नहुँदा भौतिक पूर्वाधार निर्माण सम्बन्धी काम अघि बढ्न सकेको थिएन यद्यपि सरकारले छुट्याएको एकाउन्न हेक्टर क्षेत्रफलको जग्गा कलेजको भोगाधिकारमा आएपछि उक्त जग्गाको तार बार नक्साङ्कन लगायतका काम पूरा गरेको छ जग्गामा रहेका चार ओटा त्रिपन्नवटा रुख काट्ने आदेश सा दिएसँगै भौतिक पूर्वाधारको काम अगाडि बढाउन बाटो खुलेको बताइएको छ सीले पाँच वर्ष यता आफ्नै अथक प्रयासबाट विभिन्न वैज्ञानिकका आविष्कार गर्दै आएका कैलालीका नवयुवा वैज्ञानिकहरूले सबै निकायबाट उपेक्षा भएको गुनासो गरेका छन् दैनिक जीवनमा अति उपयोगी यन्त्र उपकरणहरूको आविष्कारमा लागेका उनीहरूले हिजो धनकरीमा पत्रकारसँग छलफल गर्दै हालसम्म वैज्ञानिक आविष्कारमा कुनै पनि निकायले सहयोग नगरेको गुनासो गरेका हुन् रोशन देउबा निरज शाह रविन्द्र राणा सुदीप उत्तर राज जोशी रामकृष्ण चौधरी र अर्जुन पुरी गरी सातजनाको समूहमा विभिन्न वैज्ञानिक यन्त्र आविष्कार गर्दै आएका उनीहरूले हालसम्म दर्जन उपकरण आविष्कार गरिसकेका छन् समूहका सदस्य रोशन देउबाका अनुसार स्मार्ट प्यान भोइस कन्ट्रोलिङ अपलाइसेन्स भोइस कन्ट्रोलिङ रोबोट स्मार्ट स्ट्रिट लाइट एन्टी थिप कलिङ सिस्टम ब्लाइन्ड स्टिक अटोरिगेसन मेसिन लगायत दर्जन उपकरणको आविष्कार गरेका छन् हालसम्म करिब एक लाख लगानीमा विभिन्न उपकरण आविष्कार गरेका उनीहरूले अन्य उपकरण बनाउने काम भइरहेको बताएका छन् उनीहरूले विभिन्न सरकारी तथा गैर सरकारी निकायसँग आविष्कारको काममा केही सहयोगको अनुरोध गर्दा आश्वासनबाहेक अन्य केही पनि नभएको दुखेसो पोखेका छन् बाजुरामा स्थानीय संरचनाको करिब टुङ्गो लागेको छ पछिल्लो पटक सातदेखि नौवटा गाउँ तथा नगरपालिका बनाउन सकिने भन्ने परिपत्र आएपछि दलहरूले पुरानै कायम गर्ने वा नयाँ अनुसार निर्धारण गर्ने भन्ने कुरामा बाँझिएको थियो तर बिहिबार बसेको बैठकले बाजुरामा नौवटा स्थानीय निकाय हुने गरी जिल्ला पुनर्संरचना गर्ने सहमति भएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सहदेव बोकटीले बताउनु छ लगातार चार दिनसम्म बसेर छलफल गरे पनि त्यसबारे आधिकारिक धारणा राजनीतिक दलले बनाउन सकेका थिएन हिजो बिहान बसेको सर्वपक्षीय बैठकले नौ स्थानीय निकाय बनाउने टुङ्गो लागेको संयोजक बोकटीले बताएका छन् हिन्दूहरूको दोस्रो महान् सहर तिहार शुरू भएसँगै डेडेडुराको बाग बजारमा बढेको छ चा। तीन चार दिन यता तेल चिनी र तिहारका लागि मैनबत्ती लगायतका सामान किन्ने मानिसहरूको भिडभाड लागेको छ दैनिक उपभोगी सामानहरूका लागि मात्रै नभएर तिहारमा प्रयोग गरिने सामानहरू किनमेल गर्न जाने मानिसहरूको चाप ठेकिन सक्नु भएको छ अहिले बजारमा विभिन्न मिठा मिठा परिकार लक्ष्मी पूजामा प्रयोग गरिने बत्ती र विभिन्न सजावटका सामानहरू बढी मात्रामा बिक्री भइरहेका छन् तिहारको बेला बाग माला र विभिन्न सप्तरङ्गी टिका पसलहरू सरकारको आधिकारिक निकाय जनता जागला पूर्व पश्चिम राजमार्गको दायाँ बायाँ रहेको अतिक्रमण हटाउँला भन्ने मनस्थितिमा रहेको पाइएको छ डिभिजन सडक कार्यालयका प्रमुख विनोद कुमार मौवारले सडक अतिक्रमण हटाउन आफू जनवादको पर्खाइमा रहेको बताउनु भएको छ हामीले सडक अतिक्रमण हटाउन पटक पटक प्रयास गर्यौँ तर पनि कुनै सफल हुन सकिएका छैनौ उनले भने अब अतिक्रमण हटाउन जनवादको पर्खाइमा रहेका छौ पश्चिम मार्गमा भएको अतिक्रमण हटाउन डिभिजन सडक कार्यालय महेन्द्रनगर असफल भएको छ सडकका कुनै सडकका दुवै किनारामा सामग्री थुपारिएको थुपारेर राखिएका छन् ठाउँ ठाउँमा होर्डिङ बोर्ड पनि लगाइएका छन् अव्यवस्थित रूपमा रहेका खोका छाप्रा र ठेला व्यवसायीले पनि सडक अतिक्रमण भएको छ जसले गर्दा सडक दुर्घटनाको जोखिम बढेको हो पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्मको सडक हेर्ने जिम्मेवारी पाएको डिभिजन सडकले अतिक्रमण हटाउन नसकेको हो हिन्दूहरूको महान शहर शुभ दीपावली नजिकैसँगै डरलधुराका विभिन्न स्थानहरूमा कार्यक्रमहरू आयोजना गरिँदैछन् सोही क्रममा दीप ज्योति क्लब अमरगढ़ी नगरपालिका एक दह भेटाले दिपावलीको अवसर पार्दै आजबाट सांस्कृतिक कार्यक्रम तथा फुटबल प्रतियोगिताको आयोजना गर्ने जनाएको छ आज बिहान एघार बजी उद्घाटन गर्ने उक्त कार्यक्रम तीन दिनसम्म चल्ने क्लबका अध्यक्ष टेकबहादुर एलले जानकारी दिनुभएको छ यसै गरी डडलधुराको गणेशपुर गाविस तीन बडालमा पनि एकता बाल सञ्जालले चौध र पन्ध्र गते बडालमा देउसी भैलो खेल्ने सञ्जालका अध्यक्ष भक्तराज जोशीले जानकारी दिनुभयो देउसी भैलो खेलेर जम्मा भएको रकमले समाजमा रहेका एसआइबी संक्रमित बालबालिका र आर्थिक स्तर कमजोर भएका बालबालिकाहरूलाई कापी कलम एवं चिसो याममा लगाउनका लागि स्वेटर उपलब्ध गराउने कार्यक्रम रहेको समेत सञ्जालका अध्यक्ष भक्तराज जोशीले जानकारी दिएका छन् काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई उद्योग वाणिज्य संघ टिकापुरले ज्ञापन पत्र बुझाएको छ कार्यभागका अध्यक्ष सुरेन्द्र किशोर गिरीले पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता पौडेललाई यस क्षेत्रका विभिन्न मार्ग समावेश गरिएको ज्ञापन पत्र आज हिजो बुझाउनु भएको हो ज्ञापन छिमेकी जिल्ला बर्दिया सहज आवत लागि सहकटीमा पुल निर्माण र त्यस क्षेत्रको त्यस सम्मको सड़क स्तरो उन्नतिका लागि पहल गरिदिन आग्रह गरिएको छ त्यस्तै ते खरौला भन्सारको काम यथाशीघ्र सुचारू गर्नका लागि समेत माग गरिएको छ गत भदौ टिकापुरमा भएको हिंसात्मक घटनाका बेला टिकापुर लगायतका स्थानमा भएको आगजनीको घटनामा गट, परेर विस्थापित व्यवसायीहरूको सुचार गराउन र क्षतिपूर्तिका लागि दबाव दिन समेत माग गरिएको छ कार्तिक एक गतिबाट डोटीको दिपाइमा शुरू भएको एकता कप क्रिकेट प्रतियोगिताको उपाधि डरलब्रा स्पोर्ट्स क्लबले जितेको छ हिजो बिहान भएको सेमी फाइनलमा युगेश युवा क्लब वाईवाई सी सी दिपाईला चौतीस रन ने पराजित करते डरलुरा स्पोर्ट्स क्लब के उपाधि जितने हिजो बिहान भग खेल में पहले बैटिंग करते डड़ा स्पोर्ट्स क्लब ने निर्धारित बीस ओवर में विकेट गुमाएर एक सौ उनाअस्सी रन को गति योगफल खड़ा करोष भट्ट के चौसठी अरुण एरी के तथा रोशन नेपाली सड़तीस रन को योगदान दिया रन बना डधुरा स्पोर्ट्स क्लब वाईवाई सीसील धमला द्वारी रमेश साहूले एक एक विकेट चटका थी एक सौ अस्सी रन को लक्ष्य पाएवाई सीसी दीपले सत्रह दशमलव चार ओवर में एक सैंतालीस रन में समेटना सकते थी उसका लागे धमला सा मेधाशी प्रतीन थापाले बाह्र रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेका थिएनन् डलधुवा स्पोर्ट्स क्लबलाई जित दिलाउन अरूण एरीले चार कमल एरीले तीन सन्तोष भट्टले दुई तथा ता सुनिल तामाङले एक विकेट लिएका थिए उपाधि विजेता उपविजेता तथा उत्कृष्ट खेलाडी सबैलाई सुदूरपश्चिमका निमित्त क्षेत्रीय प्रशासक धर्मानन्द जोशीले पुरस्कार वितरण गर्नुभएको छ विजेता डडलधुरा स्पोर्ट्स क्लबले एक लाख हात पारेको छ भने उपविजेता वाइवाई सिसी दिपाईले हजारमा चित्त बुझाएको छ प्रतियोगिताभरि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 अब आज दिनभरिको मौसमी पूर्वानुमान आज दिउँसो देशभर मौसम सामान्यतया सारछ तर यता पश्चिमी तिरका केही पहाड़ी क्षेत्रहरूमा भने सामान्यतया मौसम बदली हुने तथा एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ स्थानीयवासीले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि हुलाकी राजमार्गको सर्वे अनुसार काम हुने अब खटिमा र पूर्णागिरीसम्म नेपाली नम्बर प्लेटका गाडी लग्न पाइने घण्डुमा अपाङ्गता भएका व्यक्तिका लागि आगामी महिना निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने रुखकटानीको स्वीकृति पाएपछि गेटामा मेडिकल कलेज निर्माणको बाटो खुल्यो हालसम्म वैज्ञानिक आविष्कारमा कुनै पनि निकायले सहयोग नगरेको कैलालीका नवयुवा वैज्ञानिकहरूको गुनासो बाजुरामा नौवटा स्थानीय निकाय हुने गरी जिल्ला पुनर्संरचना गर्ने सहमति हरियो एकता कप क्रिकेटको उपाधिमाथि डरल ब्राइसवर्क्स क्लबको कब्जा फाइनलमा 34 रनले पराजित भएको वाईवाईसीसी दिपायल उपविजेतामा सीमित। <certains clap -talsging noise> समाचार सम्मल्न गर्नु भएकोमा तपाईं र प्रविधिक सहयोगी आशीषलाई धन्यवाद। तपाईं हाम्रो समाचारहरु radiounity.com.np बाट पढ्न सक्नुहुन्छ। आजको बेला हाम्रो समाचार र कार्यक्रमहरु सुन्न पनि सक्नुहुन्छ। लगातार बिबीसी नेपाली सेवाको बिहानी प्रकाश सुन्न सक्नुहुन्छ। मलाई भने बिदा दिनुहोस् र नमस्कार।